साझ को पांच बजोड़ टाइमचेकोड़ी रत्न नगर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 फोन शून्य छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुले का सब मोडल का बाइक स्कूटी उपलब्ध आधुनिक प्रविधि द्वारा बाइक सर्विसिंग बाइक एक्सचेंज सुविधा किस्ताबंदी सुविधा तथा संपूर्ण पार्ट सुविधा का मार्शल इम्पोरियम मगनी चौक पर्सा फोन शून्य छप्पन्न सौ उन्ना सी मोबाइल अंठानब्बे पांच पचास एकसठी नौ सौ उन्ना सी टाणी शोरूम रत्नगर दुई मेन रोड टाड़ी फोन नंबर शून्य छप्पन्न पांच एकसठी शून्य सन्तावन स्टाइल काम्पोरियम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 फिटिङ सामानहरू पाइने साथै कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन् छयालिस एक सय चौरा नेपालमा सहयोगलाई बढाउन अर्थमन्त्री राम शरण महतको जर्मनसँग आग्रह नेपालमा लगानी गर्न इच्छुक रहेको जर्मनको प्रतिक्रिया संविधान नबने आफ्नो पार्टी आन्दोलनमा सानै एमावदीय दक्ष प्रचण्डको चेता ओनी ओलीलाई संयुक्त मसबाट मैदानमा उत्रन नेता नेपालको ने चुनौती विषादीको प्रयोग न्यूनीकरण गर्न सरकारको प्रयास जारी वर्षा लाग्ने समय भएकाले पानी जन्य रोग तथा लामखुटिएर फुसुनाको टोकाइबाट बस्न विशेषज्ञको सल्लाह उत्तर नाइजेरियामा भएको आत्मघाती बम विस्फोटमा एक्काइसजनाको मृत्यु मलेसियामा भएको एक डुङ्गा दुर्घटनामा छैसठी यात्रो बेपत्ता र विश्वकप फुटबलमा आज नेदरल्यान्ड र अस्ट्रेलिया तथा स्पेन र चिली भिड्दै नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो बाँच समयकानलाइनमा संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजीको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता आर्याल विस्तारमा जर्मनसँग नेपालमा सहयोगलाई बढाउन आग्रह गर्नुभएको छ नेपालका लागि जर्मन राजदूत फ्रेङ्क मेकसँग भएको भेटमा सहयोग बढाउन आग्रह गर्नुभएको हो नेपाल अब शान्ति प्रक्रियालाई पुरा गरी संविधान निर्माण र आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै अर्थमन्त्री महतले एक वर्षभित्रमा संविधान जारी गर्ने प्रतिबद्धता अनुरूप सरकार अगाडि बढिरहेको बताउनु भएको छ नयाँ सरकारले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण निर्माण गरिरहेको लगानी मैत्री कानुनी संरचना तयार गर्न विधेयकहरू संसदमा पेस गरिसकेको भन्दै अब आर्थिक विकास हुने बताउनु भएको छ भेटमा जर्मनका राजूत मेकले संविधान सभाको चुनावपछि जर्मन लगानीकर्ताहरू चुना नेपालमा लगानी नेपाल गर्न इच्छुक रहेको र यस सम्बन्धमा सोधखोज गरिरहेको जानकारी दिनुभएको छ जर्मनले नेपालको ऊर्जा प्रवर्धन कृषि सहरी विकास पर्यटन मन्दिर तथा स्मारकहरूको संरक्षण शिक्षा संस्कृति फोहर व्यवस्थापन आदि क्षेत्रमा सहयोग गर्दै आएको छ जर्मन सहयोगको दुई वर्ष सहयोग चक्र यसै वर्ष पुरा हुँदैछ भेटमा राजूत मेकले आगामी वर्षदेखि नेपालले प्राप्त गर्दै आएको सहयोग बढाउने गरी तयारी भइरहेको र यसबारे जर्मन सनले छलफल पुरा गरिसकेको पनि जानकारी गराउनु भएको छ जर्मन राजदूत यसै महिना फिर्ता जाने र नेपालका लागि नयाँ जर्मन राजदूत आउनु लागेको पनि भेटमा जानकारी दिइएको छ उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले राजनीतिक अस्थिरता र संयुक्त सरकार भएकै कारण चाहे अनुसारको विकासको काम गर्न नसकेको बताउनु भएको छ ललितपुरमा आज बिहान भएको कार्यक्रममा मन्त्री सिंहले समयमै संविधान जारी भए मात्रै राजनीतिक संक्रमण अन्त्य हुने बताउनुभयो उहाँले सबै दललाई सहमतिमा ल्याएर निर्धारित समयमै संविधान जारी गर्ने विश्वास व्यक्त गर्नुभयो शान्ति प्रक्रियाको काम टुङ्गोमा लगाउने जिम्मा पनि यही सरकारको भएकाले अब सबै दल मिलेर जानेको विकल्प नभएकोमा उहाँले छोड भयो उहाँले सामाजिक संघ संस्थाको सहयोगले मात्रै सरकारले चाहे अनुसारको सेवा प्रदान गर्न सक्ने समेत भयो असहर आठमा हुने संविधानसभा उपचुनावको प्रचार प्रसारमा चितवन चारमा नेपाली कङ्ग्रेसका उम्मेद्वारले प्रधानमन्त्रीको तस्बिर प्रयोग गरेको भन्दै निर्वाचन आयोगले सचेत गराएको आयो छ जिल्ला निर्वाचनकारले चितवनले प्रधानमन्त्री कोइरालाको तस्विर अङ्कित पर्चा वितरण गरेर चुनाव प्रचार नगर्न निर्देशन दिएको छ उप प्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाश मानसिंहलाई सचेत गराए आयोगले प्रधानमन्त्रीको तस्विर चुनाव प्रचार सामग्रीमा नराख्न कङ्ग्रेस उम्मेद्वारलाई निर्देशन दिएको छ बहालवाला प्रधानमन्त्रीको तस्बिर छाप्नु आचार संहिता विपरीत रहेको भन्दै आयोगले त्यसो नगर्न आग्रह गरेको हो प्रधानमन्त्री कुनै पार्टीको सभापति भए पनि हाल सरकार प्रमुख भएकाले उहाँको तस्विर सहितको पर्चा बनाएर वितरण गर्न नहुने निर्वाचन आयोगकी सहसचिव लीलादेवी गर्तौलाले बताउनु भएको छ आज चितवनमा पत्रकार भेटघाट कार्यक्रममा गर्तौलाले यस विषयमा निर्वाचन आयोगको ध्यान आकर्षण भइसकेको पनि बताउनु भएको छ यो गतिविधि रोक्न निर्देशन दिवाही प्रक्रिया अगाडि बढेको उहाँले बताउनु भयो चितवन चारका कंग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेको प्रचार सामग्रीमा प्रधानमन्त्री कोइरलाको तस्बिर प्रयोग गरिएको छ कोइरालाले यसै क्षेत्रबाट चुनाव जितेर छाड्नु भएको हो चितवनमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त इला शर्माले आचार संहिता कडाईका साथ लागू गरिने र पटक पटक उल्लङ्घन गर्ने उम्मेदवारी रद्द हुने समेत चेतावनी दिनुभएको छ चितवन चारमा कङ्ग्रेसका रामकृष्ण घिमिरे एमाले पार्वती रावल र ए खुशीराम पाखरिन बीच मुख्य प्रतिस्पर्धा रहेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिन भित्र नेपाल पर्यटन बोर्डको सेवा सुचारू गर्न सरकारलाई निर्देशन दिएको छ अख्तियारले उपयुक्त उपायबाट सेवा सुचारू गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाएको छ अन्यथा अन्यथा मन्त्रालय पर्यटन बोर्डका पदाधिकारी र सम्बद्ध अन्य पदाधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एनबमो कारवाही अगाडि बढाइने अख्तियारले सुनाएको छ पर्यटन बोर्डको कार्य बाहौ दिनदेखि बन्द रहेको छ महिना दिनसम्म कार्य प्रमुख अनुपस्थित रह हासिल करी कामकास नगरे तलबा लगायत का सुविधा ली रहने भख्तिर ने गंभीरतापूर्वक समस्या समाधान करी बोर्ड को कार्यूचारू कराने व्यवस्था एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल धाल प्रचण्डले संविधान नबने आफ्नो पार्टी आन्दोलनमा जाने चेतावनी दिनुभएको छ बर्दियामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अब पनि संविधान नबने आफ्नो पार्टी आन्दोलनमा जाने बताउनु भएको छ प्रचण्ड अहिले क्षेत्रमा आफ्नो पार्टीका लागि भोट माग्दै घरदैलो कार्यक्रममा पनि सहभागी हुनुभएको छ उहाँले आफ्नो पार्टी जातीय क्षेत्रीय वर्गीय र उत्पीडित जनताको पक्षमा सधैँ साथमा रहने उल्लेख गर्नुभएको छ नेकपा ने मालिका वरिष्ठ नेता एवं नवमहाधिवेशनमा अध्यक्षका प्रत्याशी माधव कुमार नेपाले अध्यक्षकार्का प्रत्याशी एवं संसदीय दलका नेता केपी ओलीलाई संयुक्त मसबाट मैदानमा उत्रन चेतावनी आफै युवा पुस्तान्तरणका ला लागि तयार रहेको समेत बताउनु भयो उहाँले भन्नुभयो चीनको जस्तो पुस्ता हस्तान्तरण गरौं हामी दुई हजार छब्बिस सालदेखि पुरानोको विवाद लियौ नेता नेपालले यो काम यही नव महाधिवेशनबाट गरेर नवौ महाधिवेशनलाई ऐतिहासिक महाधिवेशन बनाउन लाग्न समेत आग्रह गर्नुभयो नेकपा एमाले क्षेत्र नम्बर दुईका क्षेत्रीय विष्णु प्रसाद घोषालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य नलप्रास एनचार्ज एवं नलप्रास क्षेत्र नम्बर चारका सभासद वैश्नाथ त्री रामकरी नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले आगामी अधिवेशनसम्ममा माधव नेपाल सहमतिमा आउने विश्वास व्यक्त गर्नु भएको छ रफत सञ्चार क्लब भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै पार्टी पङ्क्तिमा परिवर्तनको आवश्यकता रहेकाले पार्टीको नेतृत्व अब केपी ओलीले मात्रै गर्न सक्ने दावी गर्नुभएको छ आसन्न महाधिवेशनमा नेपाल आफ्नो पक्षमा अभिमत बटुल्न दौडाहा गरे पनि प्रतिनिधि छनौटले ठेगान लगाइदिने उहाँको भनाइ छ विगतमा पनि नेतृत्वका विषयमा लामो छलफल भए पनि महाधिवेशनले पार्टीलाई एक बनाउने उहाँको विश्वास छ सरकारको बनावट मजबुत रहे पनि पछिल्लो समयमा प्रधानमन्त्रीले सरकारको मिसनलाई ध्यान दिन नसकेको आरोप लगाउनु भएको छ सहमतिए सरकार आफ्नो मिसन अनुरूप अगाडि नसकेको उहाँको ठम्याइ छ पूर्व प्रधानमन्त्री तथा एकीकृत एक नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले जेटिबीको डान्स सो डिआइटी इटिल मार्चको तेस्रो संस्करणको उपाधि होटमा रहेकी नेपाली सेली टेलिया मकलाई भोट माग्नु भएको छ आउँदो शनिबार हुने फाइनल भिडन्तमा अन्य चारजनासित रूपन्दैको रुद्रफोर्की टेलिया पनि प्रतिस्पर्धामा छिन् भट्टराईले आफ्नो फेसबुक पेजमा उनको प्रतिभाको सम्मान गर्दै भोट गर्न आग्रह गर्नुभएको छ जेटिबीको नृत्य प्रतियोगिताको फाइनलमा पुगेकी चार वर्ष नेपाली बालिका तेरिया मकर आप बेचुर नृत्य प्रदर्शन का सबक मोटुको ढुकटुकी बनेकी बट्राई को भनाई राष्ट्रिय बादी अधिकार संघर्ष समितिले सरकारले राज्यका सेवा सुविधामा पचास प्रतिशतको छूट सहितका आठ बुँधे माग अगाड़ि सारेको छ सा। माग तत्काल पूरा नभए सिंहदरबार घेर्ने वादी समुदायको चेतावनी रहेको छ आज राजधानीमा पत्रकार सम्मेलन गरी संघर्ष समितिले वादी समुदायका लागि स्थायी बसोबासको व्यवस्था सम्पूर्ण राज्यमा सेवा सुविधामा पचास प्रतिशतको छूट दुई सालको तत्कालीन मन्त्री गरेको निर्णय कार्वन वादी समुदाय उत्थान समितिलाई अधिकार सम्पन्न समिति बनाउनु लगायतका आठ बुँधे माग अगाड़ी सारिएको छ सङ्घर्ष समितिकै संयोजक उमा बादीले साउनको पहिलो हप्तासम्म माग पूरा नभए जिल्लादेखि केन्द्रसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ उहाँले बादी समुदायलाई सरकारले जहिले पनि उपेक्षा गरेको बताउनु भएको छ कंग्रेस सम्बन्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको महाधिवेशन आगामी भदौ मा हुने भएको छ युनियनको आज सम्पन्न केन्द्रीय समितिको बैठकले बाद्र 21 र 22 गते पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको हो यसअघि असार तीन र चार गते हुने भनिएको महाधिवेशन अन्तिम समयमा आएर स्थगित भएको थियो तरकारी र फलफुलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने भएको छ विषादीका कारण मानव स्वास्थ्य र वातावरणमा असर पुग्ने भएकाले यसलाई निरुत्साहित गर्ने अभियान, का अभियान तीव्र पारिएको हो यसै क्रममा बाली संरक्षण निर्देशनालयको आयोजनामा काठमाडौँको काली तरकारी बजारमा आज विषादी जाँच उपकरण राखिएको छ देशमै पहिलोपटक विषादी अन्वेषण विश्लेषण प्रयोगशाला स्थापना गरिएको निर्देशनालयले जनाएको छ तरकारी र फलफुलमा विषादीको मात्रा कति छ भनेर प्रयोगशालामा जाँच गरिन्छ मानव असर पुग्ने गरी विषादी राखिएको भेटियामा त्यस्ता तरकारी र फलफुलको बिक्री वितरणमै रोक लगाइने पनि निर्देशनालयले जनाएको छ कालीमाटीमा राखिएको प्रयोगशालाको प्रभावकारिता हेरेर देशका अरू ठाउँमा पनि विस्तार गर्ने तयारी गरेको निर्देशनालयले जनाएको छ वर्षा लाग्ने समय भएकाले पानी जन्ने रोग तथा लामखुट्टेर भुसुनाको टोकाइबाट बस्न विशेषज्ञले सल्लाह दिएका छन् गर्मी मौसम तथा दूषित पानीका कारण भाइरल स्वरूप टाइफाइड हेपाटाइटिस ए ईाड पोखला जस्ता समस्या देखिने हुँदा बढी सचेत हुनुपर्नेमा उनीहरूको जोड छ बर्खामा धारामा आउने पानी पनि धम्मिलो हुन सक्ने भएकाले पानी उमालेर निर्मलीकरण गरेर मात्रै पिउनु पनि डाक्टर श्रीबहादुर सुझाव दिनुभएको छ फलफुल र काँचे खाइने तरकारी सफा पानीले धोएर मात्रै खाने सडक छेउमा बेच्न राखिएका खानेकुरा नखाने तथा होटल र रेस्टुरेन्टहरूमा साँदा समय स्वच्छता र रोग सर्न सक्ने सम्भावना ध्यानमा राख्नु पनि उहाँको भनाइ छ सरसफाई र पानीको शुद्धिकरणका विषयमा सबै सनाजनाकार भएर पनि लापरवाही गर्दा मानिसहरू बिरामी पर्ने गरेकोले बताउनु भयो स्वस्थ बानी व्यवहारका बारेमा चिकित्सक अस्पताल संसार माध्यमबाट प्रचार प्रसार हुने भए पनि व्यवहारमा नउतार्ने प्रवृत्ति नै मुख्य समस्याका रूपमा देखिएको उहाँको भनाइ छ यस्तै वर्ष सुरु भएपछि लामखुट्टेको परीक्षण बन्ने भएकाले घर घर ओर्फ र लामखुट्टे हुर्कनै अनुकूल वातावरण बनाउन नहुने चिकित्सकले बताएका छन् पछिल्लो समय डेङ्गु औलो र जस्ता रोग फैलाउन सक्ने लामखुट्टेको सङ्ख्या बढ्दै गएको पाइएको छ अब पालो अर्पण जनावाजमा जनावाज हिजो हामीले सोधेका थियौँ एमालेबाटै मन्त्री बनेकाहरूले गुटबन्दीलाई प्रोत्साहन गरेको एमाले नेता माधव नेपालको आरोपप्रति तपाईँ के भन्नुहुन्छ ए सही कुरा बी पार्टी विरोधी बोली सी आरोप मात्र तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ ए सही कुरा भन्नेमा सत्ताइस बी पार्टी विरोधी बोली भन्नेमा एकचालिस र सी आरोप मात्र भन्नेमा बत्तीस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ तरकारी तर र फलफुलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन गरेको अभियानप्रति तपाईँ के भन्नुहुन्छ ए सकारात्मक प्रयास बी व्यवहारमा उतार्नु चुनौती र सी हात्तीको देखाउने दाँत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 कालो ट्राफिक खबरको यति बेला नानगढ एटोडा बेरगाउँ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगले मुग्लिड बिसी काठमाडौँ सडक खण्ड मुग्लिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रसी बुटोल सडक खण्ड पनि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 सार्वजनिक स्थानमा विश्वकप फुटबल हेरेका बेला आत्मघाती बम विस्फोटमा पनि एक्काइसजना सर्वसाधारणको मृत्यु भएको छ यो, यो नगरमा भएको दामाचुर नगरमा भएको सो विस्फोटमा परि सत्ताइस सर्वसाधारण घाइते भएको बिबिसीले जनाएको छ सो आत्मघाती आक्रमण इस्लामिक चरमपन्थी विद्रोही बोकोहरमले गरेको जनाएको छ गैराती भएको मेक्सिको र ब्राजिल बेसको खेल हेरिरहेका बेला सो आक्रमण भएको हो घटनाको सम्पूर्ण विवरण पनि आइ नसकेको बिबिसीले जनाएको छ मलेसियामा भएको एक ढुङ्गा दुर्घटनामा छैसठी यात्रु बेपत्ता भएका छन् इन्डोनेसियाबाट गैर कानुनी रूपमा मलेसिया प्रवेश गर्दै गरेको एक ढुङ्गा दुर्घटना हुँदा ती व्यक्तिहरू हराइरहेको मलेसियन अधिकारीहरूले बताएका छन् महिला तथा बालबालिका सहित सन्तानब्बेजना गैर कानुनी यात्रुहरू बोकेको डुङ्गा मलेसियाको पश्चिम समुद्री तत्वमा दुर्घटनामा परेको हो डुङ्गा पुरानो भएका कारण यात्रु धान्न नसकी दुर्घटना भएको हुन सक्ने एक मलेसियन अधिकारीले बताएका छन् दुर्घटनामा परेका 31 यात्रुको भने सकुशल उद्धार गरिएको छ अब खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति र रा भोलि बिहान थप तिनवटा खेल हुँदैछन् आजको पहिलो खेलमा समका नेदरल्यान्ड र अस्ट्रेलिया राति पाउने दस बजे भिन्दैछन् पहिलो खेलमा नेदरल्यान्डले स्पेनलाई पराजित गर्दा अस्ट्रेलिया भने चिलेसँग हारेको थियो त्यस्तै राति पाउने एक बजे साविक विचेत्र स्पेनले चिलीको सामना गर्नेछ पहिलो खेलमा नराम्रो हार बिहारेको स्पेन आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै पहिलो जितको खोजीमा रहनेछ भने चेली दोस्रो जित हात पार्ने तयारीका साथ मैदानमा उत्रने आफ्नोमा रोकिएको छ बिहान सकिएको खेलमा ब्राजिलले मेक्सिको गोल्ड रैद बराबरी खेल्दै अङ्क बाँडेको छ यस्तै विश्वकप फुटबलमा एसियाली देश दक्षिण कोरियाले रसियालाई बराबरीमा रोकिएको छ आज बिहान भएको समय समय यसको खेलमा रसियालाई एकको बराबरीमा रोकेपछि दुवै टिमले एक एक अङ्क बाँडेका छन् अडसठ मिनटमा गोल गरे पनि त्यसको छ मिनटमै दक्षिण कोरियाले गोल खाना पुग्यो र खेल बराबरीमा सकियो विश्वकप फुटबलमा अल्जे अल्जेरियालाई हराउँदै बेल्जियमले विशेष सुरुवात गरेको छ समय यस यसको खेलमा बेल्जियमले अल्जेरि ले हो। मिनेट मिनेट जुगाई मिने गोल नतिजा सम्भियो। बेल्जियमलाई सम्पियो नेपालमा सहयोगलाई बढाउन अर्थमन्त्री रामचरण महतको जर्मनसँग आग्रह नेपालमा लगानी गर्न इच्छुक रहेको जर्मनको प्रतिक्रिया संविधान नबने आफ्नो पार्टी आन्दोलनमा जाने ए माओवादी अध्यक्ष प्रचण्डको सेता अनि ओलीलाई संयुक्त मस्वार्थ मैदानमा उत्रन नेता नेपालको चुनौती विषादीको प्रयोग न्यूनीकरण गर्न सरकारको प्रयास जारी वर्षा लाग्ने समय भएकाले पानी जाने रोग तथा लामखुट्टिएर भुसुनाको टोकाइबाट बच्न विशेषज्ञको सल्लाह उत्तर नाइजिरियामा भएको आत्मघातीक बम विस्फोटमा एक्काइस सुनाको मृत्यु मलेसियामा भएको एक ढुङ्गा दुर्घटनामा छैसठी यात्रो बेपत्ता र विश्वकप फुटबलमा आज नेदरल्यान्ड र अस्ट्रेलिया तथा स्पेन र चिली भेट्दै हवस् त साँझ पाँच बजीको अर्पण बुलेटिन सकियो सहकर्मी अनिता आर्यालसँगै सुजिता हमाल विधा हुन्छु नमस्कार निर् पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिगा क्षेत्र फलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपरू प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बाटो बिजुली संचार यातायात लगायत अन्य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 का फिटिंग दक्ष को का को आधिकारिक रएको जानकारी ज कोरियन भाषा एवं पढ़ाई मल्टीलर्निंग नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानब्बे चार बावन छया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 झो घर असाध सुंदर देखियो कहाँ बनाई डिजाइन को फलामे सामग्री तपाई मत हो सुविदी सटर ग्रिले हरेक डिजाइन सब मन पर्स नी